रह भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आज राजनैतिक भेटघाट शुरू गर्नुहुने भएको छ नेता नेपालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह र भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया भेट गान्धीसँग भेटवार्ता गर्नुहुनेछ प्रधानमन्त्री सिंहको औपचारिक नियन्त्रणमा भारत भ्रमणमा चाहनुभएका नेपालले आज बिहानबाट राजनैतिक भेटघाट शुरू गर्ने एमाले जनाएको छ भ्रमणका क्रममा नेपालको द्विपक्षीय हित र संविधानसभा निर्वाचनका विषयमा छलफल हुनेछ त्यसै नेपालले बिहार स्थित नालबन्दा विश्वविद्यालयको विशेष समारोहमा सहभागी हुने र त्यसक्रममा बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग समेत छुट्टी भेटवार्ता हुने कार्यक्रम रहेको छ आज बिहान पूर्व प्रधानमन्त्री नेपाल दिल्ली स्थित होटल ओबारामा भारतीय कंग्रेस आईका सचिव सहितको टोलीसँग ब्रेकफास्टमा सहभागी हुने कार्यक्रम रहेको थियो पति सहित विभिन्न दलका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ भ्रमण सकिएर नेता नेपाल आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ बुधबार महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई सहित नेता नेपाल भारत ने ने जानु भएको हो निर्वाचनको तयारी तथा सरकारका काम कारवाहीका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक आज बस्दैछ मन्त्री परिषदको कार्य सिंह दरबारमा दिउँसो दुई बजेपछि बस्ने बैठकले आज निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद थप गर्ने बुझिएको छ आयोगका पदाधिकारीले काम थालेको दिनबाट गणना गर्दा आयोगको म्याद आज सकिँदैछ तोकिएको कामले नसकी म्याद सकिन थालेपछि आयोगले अब पन्ध्र दिन म्याद थप गर्न सरकारसँग आग्रह गरेको थियो सर्वोच्च अदालतका पूर्व न्यायिक ताहिर अलि अन्सारीको नेतृत्वमा गठित क्षेत्र निर्धारण आयोगले दुई हजार चौसठी सालको निर्वाचनका बेला रहेको क्षेत्रमा केही थपगढ़ गर्गरी क्षेत्र निर्धारण गर्ने तयारी गरेको जनाएको छ त्यस्तै मन्त्री परिषद बैठकमा असन्तुष्ट दलसँगको वार्ता प्रक्रिया सरकारका का काम कारवाही लगायतका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिनुभएको छ नेकपा माओवादीका सचिव देव गुरूङले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका विषयमा सहकार्य गरेर जाने भन्ने विषय अहिलेको नभई पुरानै मुद्दा भएको बताउनु भएको छ गुरूङले पार्टी एक भएकी विषयमा अध्यक्ष प्रचण्डले राज सहकार्य गर्ने प्रस्ताव ल्याएको बताउनु भएको छ तत्कालीन समयमा राष्ट्रियता र स्वाधीनताका विषयमा सहकार्य धोका हुन सक्ने देखिएकाले यो विषय व्यक्ति व्यक्तिका बीचमा चले पनि पार्टीका छलफल समेत नभएको उल्लेख गर्नु भएको छ उहाँले अहिले आफ्नो पार्टीको समेत नाम जोडिएर आएपछि वर्तमान पूर्व राजा ज्ञानेन्द्र शाहसँग सहकारीका विषयमा कुरा नभएको दावी गर्नुभएको छ गुरूङले अबको अवस्थामा सहकारी हुन्छ या हुँदैन भन्ने विषय पूर्व राजा शाह कसरी अगाडि बढ़छन् त्यो अझै प्रष्ट भइ नसकेको जानकारी दिनुभएको छ बुटोलको तिनाहु नदीले बगाएर रूपन्दैको मोतिपुरका दुई किशोरी बेपत्ता भएका छन् हिजो साँचा रोपन्दैको ड्राइभर टोलबाट घर जाने क्रममा डिंगर कुवा तिनाहु खोलाले बकाएर उनीहरू बेपत्ता भएको इलाका प्रहरी बुटोलले जनाएको छ बेपत्ता हुनेहरूमा रूपन्देको मोतिपुरका अठार वर्षे दीपापुन र सत्र वर्षे गीता पौड़ेल रहेका छन् इलाका प्रहरीकाले बुटोलको टोली राति अबेरसम्म खोजी गरे पनि अवस्था पत्ता नलागेपछि आज बिहानबाट पुनः खोजी कार्य जारी छ टोली प्रहरी चौकीका असय प्रकाश साईको नेतृत्वमा खटिएको प्रहरी टोली स्थानीयवासीको सहयोगमा तिनाउ नदीमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ स्पेनमा भएको एक रेल दुर्घटनामा पैंतालिस जनाको मृत्यु भएको छ भने अन्य पचासजना घाइते भएका छन् अधिकारीहरूका अनुसार सेन्टियागो दे कम्पोस्टेला शहर नजिकै उक्त दुर्घटना भएको थियो द्रता गतिमा रहेको रेलमा लगभग दुई सय पचासजना स्वभाव थिए सार्वजनिक विदाको पूर्व संध्यामा सबै विदा मनाउन चाहँदै गरेका रहेको बताइएको छ तेह्रवटा डिब्बा रहेको रेलको चारवटा डिब्बा क्षतिग्रस्त भएको छ यस्तै प्रधानमन्त्री मारियानो रोचाईली घटना लगत्ती आपतकालीन मन्त्री परिषद बैठक बोलाएर दुर्घटना भएको स्थलको भ्रमण आज गर्ने बताएका छन् दुर्घटना के कारणले भयो भन्ने बारेमा भने, बारे भने अनुसन्धान भइरहेको छ <स्था> र वेस्ट इन्डिज विरूद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको उपाधि पाकिस्तानले जितेको छ गै राती भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै पाकिस्तानले श्री श्रृंखला तीन एकले कब्जा गरेको हो वेस्ट इन्डिजले दिएको 243 सय त्रिचालिस रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको एक बल बाँकी छँदा पूरा गरेको थियो पाकिस्तानका अली अहम्मद शेहदाद र कप्तान मिशा ओल क्रमशः चौसठी र त्रिसठी रनको योगदान गरेका थिए पहिला ब्याटिङ गरेका वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई रन बनाएको थियो उसका लाकी डुयान ब्राभोलिस र बातिक रन जोडेका थिए हवस् त बिहानै एघार बजीको अर्पण खबर सकियो म सुचिता हमाल बिदामै नमस्कार